जुजुमान त्यो बिरानो सहरमा हिर्दै थिए त्यति नै खेर उनले राम्रो लुगा लगाएको अनि अलि सम्मानित नै देखिने एउटा मानिस घुँडाले टेकेर बडो दुःखसाथ सडकमा अगाडि बढिरहेको देखे ती मानिसका खुट्टा दुवै सध्ये नै देखिन्थे तर पनि घुँडाले टेकेर सडकमा अगाडि बढिरहेको देखेर जुजुमानले उनलाई उठाउन आफ्ना हात अगाडि बढाए तर ती मानिसले उनको हात थाम्न अस्वीकार गरे भयो धन्यवाद पीडाले खुम्चाउँदै ती मानिसले भने म हिँड्न सक्छु घुँडाले हिँड्ने बानी पार्नु परेको छ मलाई के तपाईँ ठिक त हुनुहुन्छ अनि किन खुट्टाले नहिडिकन यसरी घुँडाले हिँड्नु भएको ऐया दुखेको तोडमा कराउँदै ती मानिसले भने यो खालि करको नियमलाई पुरा गर्न मात्रै यसो गरेको हुँ करको नियम करको नियम भनेको के हो नि जुजुमानले दोहोऱ्याएर सोधे हिँडाइसँग करको के सम्बन्ध छ र सबै चिजसँग सम्बन्ध छ नि करको भन्दै ती मानिसले विस्तारै उठ्दै खुट्टाले टेके अनि यातनामय अग्निपरीक्षाबाट केही समय भए पनि आराम गरे उनले आफ्नो खत्तीबाट रुमाल झिके अनि निधारको पसिना पुछे फेरि निहोरेर आफ्ना दुवै घुँडाको पालै पालो मालिस पनि गरे उनले लगाएको पाइटको घुँडामा धेरै टालेका कपडाहरू थिए उनले भने यो करको नियम विभिन्न उचाइका मानिसलाई बराबर पार्न भर्खरै मात्र संशोधन भएर आएको हो जुजुमानले सोधे बराबर पार्न यो भनेको के हो नि फेरि घोडाले टेक्दै ती मानिसले भने तिमी बिस्तारै निहुर ताकि मैले कराउन नपरोस् अनि करको नयाँ नियमबारे जुजुमानलाई बुझाउन उनले अगाडि भने हो यो ठिक हो शासकहरूको परिषदले अग्लो मानिसहरूले धेरै कुराबाट फाइदा पाउँछन् भन्ने निर्णय गरेका छन् अग्लो हुनुको फाइदा रे ती मानिसले भने हो त नि अग्ला मानिसहरूलाई नोकरीमा सधैँ प्राथमिकता दिइन्छ र उनीहरूको पदोन्नति पनि चाँडै हुन्छ चा। खेलकुदमा पनि फाइदै पुग्छ मनोरञ्जनमा पनि उनीहरूले फाइदा पाएकै हुन्छ राजनीतिमा पनि फाइदा हुन्छ बिहे गर्दाखेरि पनि फाइदा हुन्छ या ती मानिसले भर्खरै च्यातिएको आफ्नो खैरो पाइटमा रुमाल बेरे यी कारणहरूले गर्दा शासकहरूको परिषदले हामीलाई अरू मानिससँग बराबर पार्न यस्तो कडाईका साथ अग्लोपनको कर लगाउने निर्णय गरेको हो अग्लो मान्छेलाई कर लाग्ने सुनेर जुजुमानलाई लड्ला लड्ला जस्तै भयो र दायाँ हेर्दै सोधे दे। हामीहरूलाई हाम्रो शरीरको अग्लोपनको अनुपातमा कर लगाइन्छ र यहाँ यसको कसैले विरोध गरेका छैनन् जो घुँडाले टेकेर हिँड्न चाहँदैनन् उनीहरूले मात्र विरोध गरेका छन् त्यो मानिसले भने यो नियम राजनीतिज्ञहरूलाई भने लागू हुँदैन हामी धेरैजस्तो अग्लो व्यक्तिलाई नै भोट दिन्छौं यसैले हाम्रा राजनीतिज्ञहरू अलि अग्लै छन् हामी हाम्रा नेताहरू माथि रहेको हेर्न चाहन चाहन्छौ नि जुजुमान वाल्ल परे यो बेलासम्म उनले आफ्नो शरीर खुम्चाउने प्रयासमा आफू थकित भएको महसुस गरे आफ्ना दुबै हातले त्यो मानिसको घुँडामा देखाउँदै दे, सन्देहका साथ उनले फेरि सोधे खाली एउटा करबाट बस्न तपाईँ यसरी आफ्नो घुँडाले हिँड्नुहुन्छ र ती मानिसले सानो स्वरमा भने हो हिँड्छौ हाम्रो सारा जीवन नै करको नियमले सञ्चालित छ नि यहाँ त यस्ता व्यक्तिहरू पनि छन् जो घुँडाले मात्र होइन खस्रेर पनि हिँड्छन् जुजुमानले दिक्क भएर भने ओहो यो त झन बढी पीडादायी होला हो तर यस्तो नगर्नु अझ बढी पीड़ादायी हुन्छ खाली मूर्खले मात्र उभिएर हिँड्छन् र धेरै कर तिर्छन् यदि तिमी पनि चलाख हुन चाहन्छौ भने घुँडाले टेकेर हिँड किनभने उभिएर हिँड्दा तिमीले धेरै कर तिर्नुपर्ने हुन्छ जुजुमानले अरू पनि कोही मानिस घुँडाले टेकेर हिँडिरहेका रही छन् कि भनेर यता हेरे सड़क पारी एउटी महिला बिस्तारै घिस्रेर रहेको उनले देखे अनि कोही व्यक्तिहरू कुम उचाली कुप्रिएर छोटा छोटा पाइला गरी दौड़िरहेको पनि उनले देखे धेरै कम व्यक्तिहरू मात्रै एकदम गर्वका साथ करको नियमको व्यवस्था गर्दै हिँडिरहेको उनले पाए त्यसपछि जुजुमानले सड़कको पारीपट्टि रहेको पार्कको एउटा बेन्चमा तीनजना मानिसहरू बसिरहेको देखे अनि ती तीनजना मानिसहरू को हुन् त तर्फ संकेत गर्दै उनले सोधे उनीहरू किन आफ्ना आँखा कान र मुखलाई बन्द गरिरहेका छन् ती मानिसले बिस्तारै घुँडाको भरमा अगाडि बढ्दै जवाफ दिए एहरू त अभ्यास गर्दैछन् अब बन्ने करको नयाँ नियम अनुसार चल्न आफूलाई अभ्यस्त पारिरहेका छन्